उन्तिस अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ प्रान्त चन्द्रावती ब्राह्मणीले शाली नदीमा बगाएका आठ रोटीमा चार रोटी नागिनीले पाएर हातमा लिई यी रोटी कसले बगाएछ मेरा स्वामी घर छैनन् बाह्र वर्ष भयो के जानी कता गइरहेछन् उनलाई नखाइ एक्लै कसरी खाऊँ कहाँ बसिरहेछन् खबर गरौँ दुई दुई, दुई रोटी बाँडी खाउँला भनी गण्डकी नदी नाला सबैकोमा खबर गर्दै गइन् यी आठ रोटीमा चार रोटी नागले पाए र कस्ता अपूर्व रोटी पाएँ यी रोटी मेरो स्त्रीलाई नखुवाएँ म एक्लै कसो गरी खाऊँ म परदेश आएको पनि बाह्र वर्ष भयो अब घर गई दुई दुई रोटी बाँडी खाउँला अनि घर जान आएँ समुद्रका साली शाली नदीको सङ्गममा दैवसङ्गोगले श्री स्वस्थानी परमेश्वरीको प्रसाद रोटीका प्रभावले यी नाग र नागिनी दुई स्त्री पुरुषको भेट भयो नागिनीले बहुत हर्षमन गरी हे स्वामी तपाईँ निष्ठुर भए मलाई एक्लै अगाडि यतिका वर्षसम्म कहाँ जानुभएको थियो निर्भाग्यले आज तपाईको दर्शन मिल्यो कसैले बगाई पठाएको यो अपूर्व रोटी पाए, तपाईलाई नखुवाई एक्लै कसो गरी खाऊ, दुई, दुई दुई रोटी बाँडी खाऊँला पनि गण्डकी नदिनाला सबै ठाउँ खोजी आए, अब मलाई सन्तोष भयो खानुहोस् भनी आफ्नो भएको चार रोटीमा दुई रोटी दिइन् त्योदेखि नाग भन्छन् हे स्त्री यस्तै चार रोटी मैले पनि पाएको छु तँलाई नखुवाई कसो गरी खाऊँ दुई दुई रोटी बाँडी खाऊँला घर जाउँ भनी आएँ तेरो मुख मलाई पनि सन्तोष भयो लौखा भनी आफूले पाएका चार रोटीमा दुई रोटी दिई दुवै स्त्री पुरुषले खाइसकेर नागिनीले नागका काखमा बसी आनन्दले रहे तब नाग भन्छन् हे स्त्री बाह्र वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो जसले यो रोटी बगाई पठायो भोलिको दिनमा त्यसको इच्छा सिद्धि होस् लक्ष्मी प्राप्त हुन् हो। शत्रुनाश होस् भनी अनेक आशिष दिए नागिनी भन्छन् हे स्वामी यसैलाई म पनि आशिष दिन्छु जसले यी रोटी बगाई पठायो त्यसको नवग्रहले पीडा नगरून् सधैँ त्यसदेखि ते प्रसन्न भई रक्षा गरून् फेरि भूत प्रेत पिशाच पिसाद राक्षले पनि पीडा गर्न नसकुन् राजलक्ष्मी त्यसका बस परुन् फेरि हामीहरू झैँ स्त्री पुरुष कसैसित छुट्टी गएको भए पनि चाँडो भेट होस् भनी नाना आशीर्वाद दिइन् यस्ता तरहले चन्द्रावती आशिष दिइ नाग नागिनी आफ्ना आफ्ना स्थानमा गए तहाँ उपरान्त लावण्य देश लोकहरू स्नान गर्न बनी साली नदीमा जाँदा एक्लै त्यस्ता तरले बसेकी चन्द्रावती ब्राह्मणीलाईदेखि तिमी देवकन्या हो कि विद्याधर कन्या हौ अथवा स्वर्ग कि अप्सरा रम्बा हौ कि तिलोत्तमा हो कि उर्वसी हौ यहाँ एक्लै किन बसिरह्यौ भनी सुद्ध्याए ती लोकले भनेको वचन सुनि चन्द्रावती भन्छन् हे लोक हो म देवकन्या वा अप्सरा केही होइन वरुणपुरका अग्निस्वामी ब्राह्मणकी पुत्री चन्द्रावती नाउँ गरेकी गोमा ब्राह्मणीका पुत्र नवराजकी स्त्री हुँ जो स्व स्वर्गका अप्सराहरू यस नदीका तिरमा आई श्री स्वस्थानीको व्रत गरे र मैले पनि उनका संसर्गमा श्री स्वस्थानी परमेश्वरीको व्रत गरी रातभर जागा भइरहेकी छु भनिन् र लावण्य देशका लोकले आश्चर्य माने गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशका राजा भएका छन् यो कुरा हो होइन राजा छेउ भनौँ भनी सल्लाह गरी नवराज राजा छेउ गई हे महाराज अनि चन्द्रावती ब्राह्मणीले कहेको कुराको वृत्तान्त कहे शाली नदीका तिरमा बसेकी छन् हुन् होइनन् विचार गर्नुहोस् यति लोकले भनेको सुनि नवराजले चन्द्रावतीलाई सम्झी हे लोक हो तिमीहरूले भलो भन्यौ चन्द्रावती ब्राह्मणी मेरी स्त्री हो राज्यको कार्यभारले बिर्सिराखेथे अब तिमीहरू गई ढाकी ल्याऊ अनि हालकी नाना वस्त्र अलङ्कार पठाइदिए फेरि मन्त्रीलाई डाकी हे मन्त्री मेरी श्री चन्द्रावती तीरमा नदीका बसेकी आइबसेकी रहेछ लावण्ड देशका लोक नाना वस्त्र अलंकार पहिरी उसै ठाउँमा नाच गीत विद्यादि गरी लिई आउनु आउन पठाइदेऊ म पनि परसम्म लिन जाउँला हात्ती घोडा छत्र चामर इत्यादि तयार गर भनी अहरए मन्त्रीले हवस् भने सहरमा झ्याली पिटाई सम्पूर्ण लोक पछि लगाए आफू पनि गए लोकहर के चंद्रावती छे प्रणाम गरी हे महारानी नवराज राजा ने तैई लीन पठाए रह आयो यो पालकी वस्त्र अलंकार ल्याय चाँडो भने तब चंद्रावती ले। स्वामी समझे हे स्वस्थानी परमेश्वरी मेरा स्वामी नवराजसित चाँड भेट हो भिजो व्रत करे आज प्रत्यक्ष दर्शन पाएं हे करुणामय तटी कोटि नमस्कार पपिनी नाऊ भई दुख का समुद्र में डूबि रहे कि मैं दुख का समुद्रदेखी पार्भ हे त्रैलोख्यनाथ तपलाई कोटी कोटी नमस्कार हे पर ब्रह्म परमेश्वरी तपई सुष्टिग्दा ब्रह्मा ने चतुर्दश भुवन सृष्टि करे ये तैईला कोटि कोटी नमस्कार हे भगवती तपाई का कृपा मन लावण्य देश की रानी होने लगे अन बहुत हर गरी वस्त्र अलंकार पहरी पालकी बसी लोक समेत भई लाभाण्य देशमा दिन सहर बाहिर पुगेपछि लाभण्ड्य देशका स्त्रीहरूले चाल पाए हत्तपत्त गरी कसैले पाकेको भात छोडी निस्के कसैले खाँदा खाँदै हातै नदे नधोइ निस्के कसैले छोराछोरी रुवाई निस्के झगुर्तामा कसैका हात बाँचियो कसैका पा भाँचियो नवराजराजाले चन्द्रावतीलाई नाना मङ्गल यात्रा गरी दरबारमा डाकी लगे इति श्री यतिस्कन्दपुराणे केदारखण्डे माघमहात्मेकुमारगस्त श्रीस्वस्थामेश्वर व्रतकथाम चन्द्रवती राजगृह प्रवेशो ना ऊनत्रिसोध्याय